यहाँलाई सही जवाफ थाह छ भने हामीलाई आरएस ब्रान्च एट जिमेल डट कममा इमेल गर्न सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ अनि पचपन्न पैँतालिस छ सय अस्सी र पचपन्न पैँतालिस फोन गरेर आफ्नो जवाफ टिपाउन सक्नुहुन्छ सहकर्मी भारती घिमिरे यहाँको टेलिफोनको प्रतीक्षामा हुनुहुन्छ अनि गएको साताको प्रश्नको उत्तर फेसबुक र फोन मार्फत दिनुभएकोमा पनि यहाँलाई धेरै धन्यवाद सही जवाफमध्ये हामीले काठमाडौँको मरूगणेशनका सुमनशाहीलाई उपहारका रूपमा नेपालमा उद्यम र व्यवसायका सम्भावनाहरू खोतल्न सहायक हुने पुस्तक प्रदान गर्ने निर्णय गरेका छौं समय मिलाएर यो हप्ताभित्रै रेडियो सगरमाथाको कार्यालयमा आउनुहोला है त अब आजको विषयवस्तु आज हामी किराना व्यापारी सङ्घका अध्यक्ष कृष्णमान श्रेष्ठसँग नेपालमा किराना व्यापारीहरूका लागि भएका सम्भावना अनि चुनौतीका बारेमा कुराकानी गर्छौ तर त्योभन्दा अगाडि स्थानीय बजारमा व्यवसायहरू बीचको परस्पर सहयोगले समाज र व्यवसायहरूलाई पुर्याउने लाभबारेको यो प्रस्तुति हरिजङ थापाबाट मानिलिउँ बजारमा हरि नामक एक खुद्रा विक्रेताले दुई चार वर्षदेखि व्यापार गरिरहेका छन् व्यापार राम्रै चलेको पनि छ उनी हरेक दिन त्यही पसलमा बसेर ग्राहकलाई चामल नुन तेल र अरू उपभोग्य सामान बेच्छन् पसलमा चाहिने सामान उनी नजिकै रहेका दुई थोक विक्रेता राम र श्यामको पसलबाट किन्छन् र आफ्नो नाफा जोडेर उनी सामानहरूको खुद्रा व्यापार गर्छन् उनले विक्रेता रामसँग धेरै सामान लिएर आउँछन् र धेरै वर्षदेखि लेनदेन गरेका कारण रामले उधारो पनि पत्याउँछन् कहिलेकाहीँ त महिनौँ बितिसक्दा पनि खुद्रा विक्रेता हरिले थोक विक्रेता रामलाई पैसा तिर्दैनन् बेच्दै गएपछि हरिको पसलको सामान पनि सकिँदै जान्छ तर उधारो तिर्नुपर्ला भनेर रा उनी रामको पसलमा सामान किन्न जान सक्दैनन् बजारमा थुप्रै थोक विक्रेता भएका कारण उनी अर्को थोक विक्रेता श्यामका कहाँ सामान लिन पुग्छन् चाहिने सामान जम्मा गरेपछि हरिले उधारोमा सामान दिन श्यामलाई आग्रह गर्छ तर श्यामले सामान उधारोमा दिन मान्दैनन् खुद्रा विक्रेताले आफूलाई उधारो नदिनुको कारण सोद्धा श्यामले उनलाई रामलाई तिर्नुपर्ने उधारोका बारेमा सम्झाउँछन् र अरूको उधारो नतिर्नेलाई आफ्नो पनि दिने सम्भावना कम रहेको बताउँछन् यो सुनेर हरिले सोध्छ लौजा यी थोक विक्रेताहरू त एकअर्काको प्रतिस्पर्धी भनेको त यिनीहरू बीच पनि मेलपो हुँदो रहेछ त मैले त एउटा पसलमा घाटा भएमा अर्को रमाउँछ भने ठानेको त त्यस्तो हुँदैन रहेछ यदि सोचेर खेन्न मन लिएर हरित्यो पसल पसलबाट ऋतु फर्कन्छन् बजारमा उसले यत्तिका वर्ष कमाएको इज्जत त गुम्यो नै सँगै व्यवसायको विश्वास नै गुम्यो यो प्रसङ्गमा केही महत्वपूर्ण प्रश्नहरू उठ्छन् जस्तै एउटा व्यापारीले अर्को व्यापारीलाई किन छल्न खोज्यो हरिको व्यवसाय किन डुब्यो राम र श्याम दुबै प्रतिस्पर्धी हुँदा पनि एकअर्कालाई नोक्सानी पुर्याउँदैनन् झन उल्टो भएको जानकारी आदान प्रदान किन गर्छन् त अब जवाफतिर लागौँ पहिलो त हाम्रो समाजमा धेरै व्यापार विश्वासमा आधारित छन् अनि विश्वासको आधारमा नै व्यापार दिगो हो भन्ने बिर्सेर एकपटकको फाइदा कमाउन खोज्नु व्यापारीको प्रमुख गल्ती हुनु हु। हो व्यापारमा प्रतिस्पर्धी भए तापनि एकअर्कासँग सूचना तथा जानकारी आदान प्रदान गर्नु लामो समयका लागि फाइदाजनक हुन्छ जुन हामी दुई थोक व्यापारी राम र श्याम बीच देख्न सक्छौ समाजमा परापूर्वकालदेखि नै परस्पर भरोसाका कारण कामहरू सञ्चालन र सम्पादन हुँदै आएको हामी पाउँछौ फेरि एक किसिमले हेर्ने हो भने हामी सबै व्यापारी नै त हौं एक एकअर्कासँग हामी एकअर्कालाई फाइदा हुने गरेर नै काम गर्छौँ कतिपय अवस्थामा अरूलाई फाइदा होला भनेर दारे भावनाले काम गर्दा न आफ्नो न अरूको कसैको भलो नभएको अनुभव त तपाईँसँग पनि छ होला अर्को व्यापारीलाई छोडेर एउटा नयाँ ग्राहक म कहाँ थपिएको छ भनेर यदि श्यामले सोचेको भए त्यसले रामको नोक्सानी त हुन्छ नै साथै कुनै दिन हरिले श्यामको उधारो पनि खाएर भाग्दा अरू त्यसरी नै दङ्ग पर्थ्यो होला तर हरिलाई रामको उदारको बारेमा सम्झाउँदा एउटा त उनले रामको विश्वास जित्यो सँगै आफूलाई पर्दाको बेलामा राम्रो साथी नै कमायो यसले भविष्यमा उसको व्यापारलाई बलियो बनाउन सघाउँछ नै त्यसै भएर त किसिम किसिमका समस्याहरूबाट बच्न र भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न आ आफ्नो सङ्घ स्थापना गरेका हुन्छन् व्यवसायीहरूबीचको परस्पर सहयोगबाट उनीहरूले पाउने लाभ र बजारको विकास बारेको यो प्रस्तुतिपछि अब लाग्छौ कुराकानीतर्फ नेपालमा सबैभन्दा बढी कस्ता पसल छन् भनेर कुनै अध्ययन भइसकेको जस्तो त लाग्दैन तर सबभन्दा बढी त किराना पसल नै पो कि भनेर अनुमान भने लगाउन सकिन्छ अब यी खुद्रा व्यापारीहरू हुन त सङ्गठित नै छन् तर के समस्या र चुनौती मुक्त छन् त यति धेरै किराना पसल भएको अहिलेको समयमा प्रगतिको सम्भावना कति छ त यी किराना व्यापारीहरूका लागि यसबारे कुराकानी गर्छौ किराना व्यापारी संघका अध्यक्ष कृष्णमान श्रेष्ठसँग कुराकानीको क्रममा सबैभन्दा पहिले मैले जिज्ञासा राखेँ अतिथि श्रेष्ठसँग किराना व्यापारी संघ अहिले के गरिरहेको छ सबैलाई दर्ता भएर आफ्नो व्यवसाय दर्ता गर्न लगाउने र व्यवसाय गर्ने क्रममा त्यो परेको समस्याको हकमा चाहिँ निकायसँग छलफल गरेर त्यो समस्या, गरे समस्या समाधान गर्ने काम किराना व्यापारी सङ्घको हो खुद्रा व्यापारी सङ्घमा किराना व्यापारीहरू किन नहटाएको त खुद्रा व्यापारी संघमा किराना व्यापारी किराना व्यापारीहरू नहटाउने किराना व्यापारी संघमा खुद्रा व्यापारीहरू नहटाउने होइन संस्था खोल्ने अधिकार सबैलाई छ र चाहिँ आफूलाई मनपर्ने संस्थामा सदस्यता ग्रहण गर्ने हो त्यही संस्थामा लाग्ने हो र अब यो चाहिँ त्यो संस्था राम्रो या यो संस्था राम्रो भनेर अहिले हाम्रो डिबेटको विषय छलफलको विषय विरोधको विषय होइन संस्था आवश्यक पर्यो खोल्यौँ र संस्थामा आबद्ध भएर काम भइरहेको छ झन्डै झन् एउटा कामका लागि भनेर यहाँ दुईवटा काम त्यस्तो दिन जुझ्ने भन्ने चाहिँ हुँदैन सदस्यहरू पनि कसैले दुवैतिर सदस्यता लिएछन् अब कसैको चाहिँ अब खासै प्रकृतिको कुरा गर्ने भने सदस्यहरूको प्रकृति र दैनिक संस्थाको प्रकृति चाहिँ लगभग धेरै मिल्न चाहिँ आउँछ तर प्रजातान्त्रिक प्रक्रियालाई प्रयोग गरेर संस्था बिचरहेको दुईवटा संस्थामा लागेका छन् दुईवटा संस्थामा अब जुन संस्थाले राम्रो चाहिँ काम गर्न सक्छ चुस्त दुरुस्त गर्न सक्छ त्यसमा चाहिँ छानेर लाग्ने काम चाहिँ व्यापारी सदस्यहरूको हो र त्यसैमा चाहिँ लागिराख्नु भएको छ आवश्यक पर्वा काम गर्ने हो मुनाफामूलक संस्था हो होइन सेवामूलक संस्था हो र चाहिँ संस्थाका सदस्यहरूलाई आवश्यक परेका बखतमा काम गर्ने गरी खोलिएको संस्थालाई अब तुलना गरिराख्नु काम भनेर चाहिँ अब, अन्या रहने अब एक पटक फेरी किरा फर्कौना व्यापारी स्वरूप किसल को स्वरूपन भैर समय पर समय सकता परिवर्तन को समय सुरुआत अब सकारात्मक लाई चा। चाहिँ नि आत्मसात गरेकै छ अब पहिला पहिला सबै चाहिँ मिश्रित व्यापारहरू चाहिँ नि हुन्थ्यो अहिले चाहिँ मिश्रित व्यापारलाई पनि अब अहिले डिपार्टमेन्टमा चाहिँ एउटा मिनी डिपार्टमेन्ट मार्कतिर चाहिँ नि उन्मुख भइराखेको छ अब पहिला असन पनि एउटा चाहिँ डिपार्टमेन्ट रिस्टो टाइपको थियो कुनै के चिज पाउने असन भने एउटा ठाउँ थियो अब अहिले चाहिँ तपाईँको भाटबटेनी सेलवेज जस्तै गरेर डिपार्टमेन्ट स्टोर भएर एकै ठाउँमा धेरै चिजहरू पाइन्छ अब बिस्तारै चाहिने सफा सुग्घर अब कन्सको कुरो पनि आइराखेको छ अब पहिला अलिक सफा सुग्घर थियो अब अहिले अलिकति चाहिने भनौँ न पोल्युसन भएको हुनाले डिपार्टमेन्टले सोचेको आवश्यक परेको होला र अब अहिले सबै चाहिने सचेत पनि हुनुहुन्छ स्वास्थ्यको कन्स पनि हुनुहुन्छ त्यही अनुसार चाहिने सबैले प्याकेजिङको कुरा गरिराख्नु भएको अनि आफ्नो त्यो चाहिने डिपार्टको कुरा गरिराखेको छ नत्र भन्यो भने पहिला चाहिँ अब तपाईँको सुनदेखि नुनसँग पाउने मुठीदेखि मुरीसँग पाउने उदाचलदेखि अष्टाचलसँग चाहिँ टोटल्ली टाइम ड्रिब्युट गर्ने तपाईँको चाहिने अब यो सबै चाहिने कुराहरू त्यहाँ चाहिँ पाउने थियो अब अहिले स्पेसल चाहिँ तपाईँको कुनै गाउँमा चाहिने भनौँ न डिपार्टमेन्स टाइममा ठाउँमा चाहिँ हो त्योभन्दा बाहेक अन्य पसलहरूमा चाहिँ नि सर्टेन टाइमको होलसेलरहरू हुने सर्टेन वस्तुहरूको अब सबै चाहिँ मिक्स चाहिँ राख्दाखेरि चाहिँ समस्या पर्ने जसको चाहिँ खाद्यान्नमा पहिला पहिला चाहिँ मर्चेल बिक्री चाहिँ हुन्थ्यो मर्चेल नभइकन चाहिँ दाल भात तरकारी अचार पाक्दैन थियो त्यो चाहिँ नि दाल भात त्यो पिसो चामल बेच्नका लागि मर्चेल अति थियो भने अहिले ग्यास आवश्यक छ समयको मागको कुरा हो अब पहिला चाहिँ नि बोरा केजीमा चाहिँ हुन्थ्यो अहिले प्याकेजिङमा कुरा उठ्याएको छ पहिला अब खुल्ला चाहिने बेचिन्थ्यो भने अहिले चाहिँ नि सिसा राखेर झंडे सब जो घर में खोलि किरासल सा पसल, पसल हरू। हरू टोल टोल में न खोले ठूला ठूला डिपार्टमेंटल स्टोर अब मट अप्ठारो पी अब यो चाहिँ नि व्यापारको सिलसिलामा अहिले समयको माग गरेर ग्राहकको रुचिअनुसार आ आफ्नो ठाउँ डिपार्टमेन्ट स्टोर जाने मार्कमा पस्ने वा सानो पसलमा किन्ने त्यो उहाँहरूको छनौटको विषय हो समयले पनि फरक पार्छ समयको कुरा गर्ने हो भने कसैले अब नुन एक प्याकेट किन्नु परिरहेको भने दुध एक, एक प्याकेट किन्न पऱ्यो भने नजिकैको पसलमा गएर किन्नुहुन्छ डिपार्टमेन्ट स्टोर त सक्नुहुन्न त्यस्ताका लागि सानो पसल पनि आवश्यक छ र अब जसलाई चाहिँ नि अब चाहिँ नि भनौँ न आयातित वस्तुहरूको उपभोग गर्ने बानी बस्या छ बडी स्पेस चाहिँ नि लाग्ने ठाउँको त्यस्तो चाहिँ नि उपभोग गर्नुहुन्छ भने उसो झन् डिपार्टमेन्ट स्टुमा जानुपर्ने हुन्छ अब सङ्घमा यहाँहरूसम्म होइन यी साना किराना व्यापारीहरूले अहिलेको समयमा हामीलाई यस्तो समस्या पर्न थालेको छ था। भनेर गुनासाहरू लिएर आउँछन् यही हामीले भर्खर कुराहरू विषयमा तपाईँको दर्ता प्रक्रिया एउटा पसल सञ्चालन गर्नका लागि एउटा साधारण चाहिँ सामान्य एक डेढ लाख रुपियाँ राखेर लगानी गर्ने पसलका लागि तपाईँको धेरै ठाउँमा दर्ता प्रक्रियामा दर्ता प्रक्रिया झन्घट्छ वान डोर सिस्टममा एकद्वार प्रणालीमा एउटै खातामा नै एक ठाउँमा चाहिँ बसेर दर्ता प्रक्रिया गरेर सञ्चालन गर्न पाउनु पर्थ्यो र जसले एक डेढ लाख दुई लाख रुपियाँको पुँजीभन्दा कम पुँजी राखेर चाहिने पसल सञ्चालन गरेको छ भने दर्ता नै नि शुल्क गर्नु पर्थ्यो जसको चाहिँ नि वार्षिक आय चाहिने दुई लाखभन्दा कम छ भन्यो भने उनलाई चाहिँ नि यो ट्याक्सको दायराभित्र ल्याउन जरुरी छैन राज्यको चाहिँ नीति भनेको अहिलेलाई चाहिँ नि यो रोजगारी चाहिँ सिर्जना गर्ने असल नागरिक बनाउने र चाहिँ नि केही काममा चाहिँ नि इन्गेज गराउने चाहिँ पनि रहनु र अब भनौँ पाँच लाखदेखि मासतिर लगानी गरेर वार्षिक चाहिने आठ दस लाख रुपियाँ नाफा गर्ने पसलहरू दर्ता गरेर एउटा चाहिने प्रक्रिया पुरा गर्ने काममा उहाँहरूलाई मोटिभेसन गर्ने कन्भिन्स गर्ने खर बिक्री कला तालिम दिने र चाहिने अहिलेको समयले आवश्यक चाहिने जुन खोजिया छ ती कुराहरू चाहिँ भनौँ न सरकारको पक्षबाट अब, अब, अब यसलाई चाहिँ नि सूचना प्रवाह गरेर तालिम दिने कामहरू चाहिँ गर्नुपर्थ्यो यसो हाम्रो जस्तै किराना व्यापारी सङ्घ संस्थाहरूलाई माध्यम बनाएर यसो अब तालिम दिने काम अब एकाउन्ट सिस्टममा जाने काम खरिद बिक्री बिक्री गर्ने तालिम चाहिँ दिने काम मूल्य सिची राख्ने काम र यो चाहिँ डेट एक्सपायरी हेर्ने काम चाहिँ गर्नुपर्थ्यो हामीले हाम्रो हाम उद्देश्य चाहिँ अहिले क्वालिटी क्वान्टिटी टाइम र प्राइस चारवटा कुरालाई चाहिँ नि ध्यान दिनुपर्छ उपभोक्ताको स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो जुन अहिले भन्नुभयो नि जस्तै करको छुट दिनुपर्ने अवस्थाका खुद्रा व्यापारीहरू पनि हुनुहुन्छ किराना पसलेहरू हुनुहुन्छ होइन यसै गरेर तालिमको आवश्यकताको कुरा छ कति धेरै समस्याहरू छन् दर्ता गर्न जाँदाखेरिको झन्झट बाँकी नै छ यी समस्याहरूलाई निराकरण गर्नको लागि भनेर सङ्घले अहिले कुनै पनि कदम चाल्न सकेको छ तयमा मन्त्रीज्यू समक्ष सचिवज्यू समक्ष विभागमा धेरै पटक बैठक बस्यौँ उदाहरणको लागि हामीले कमाएको पैसा अहिले दुई लाख रुपियाँ सिङ्गल चाहिँ व्यक्तिगत र पा परिवारमा दुई लाख पचास हजार चाहिँ कमाएको पैसाको ब्याज लाग्दैन र त्यसलाई बाह्र महिनाले भाग गर्दाखेरि तपाईँको चाहिँ नि हाराहारी बिस हजार रुपियाँ माथि कमाई भएसम्म तपाईँको कर लाग्दैन तर अहिलेको के बिस हजारको कमाइले चाहिँ हाम्रो चाहिँ खर्च पुग्छ एउटा परिवारको घरबाट कति लाग्छ एउटा परिवारले <laughs> बिहान बेलुका चाहिँ दलभात खानलाई कति खर्च हुन्छ बच्चा बच्चा स्कुल पढाउनलाई कति खर्च हुन्छ लुगाफाटो लगाउनलाई कति खर्च हुन्छ औषधी मूल कति लाग्छ यी सबै लाग्ने हिसाबले वार्षिक हिसाब निकालेर त्यो कर छुट दिनुपर्छ भनेर हामीले माग गर्यौँ अर्को खाद्यान्नमा विशेष चाहिने किसिमको चाहिँ नि विशेष व्यवस्था गरौँ र चाहिँ जुन विशेष व्यवस्थामा तपाईँको चाहिँ नि यो स्टोर गर्ने काम सञ्चय गर्ने काम बिक्री वितरण गर्ने काम र चाहिँ यो अलिक अप्ठ्यारो परेको समयमा राज्यलाई सघाउनु पर्ने कामका हकमा गर्न तयार छ अब तपाईँको जति पनि महँगी अथवा भाव वृद्धि हुन्छ त्यो भाववृद्धिको चाहिँ प्रत्येक ग्राहकले त्यो चाहिँ सानो पसलहरूको चाहिँ पसलहरूलाई गाली गर्छन् तर भाववृद्धि चाहिँ स्रोतबाट बढेर आएको हुन्छ उद्योगबाट वा आयातकर्ताले बढाउँदै लिएर आएको हुन्छ त्यसैका आधारमा दुई चार पर्सेन्ट थपेर बिक्री वितरण गर्ने हो अब यो जो जहाँबाट चाहिँ भाववृद्धि चाहिँ भएको हो त्यो भाववृद्धि गर्नेले चाहिँ नि यो कारणले भाववृद्धि भएको हो भनेर सार्वजनिक रूपमा सूचना जारी गरिदिने व्यवस्था हुनुपर्छ भनेर पनि हामीले यो कुराहरू उठाउँदै आयौँ अनुगमन चाहिँ हुनुपर्छ अनुगमन चाहिँ नि साना पसलहरूमा मात्रै गर्ने होइन सम्बन्धित निकायहरूमा पनि गर्नुपर्छ र चाहिँ नि साना पसलहरूले चाहिँ के कस्तो किसिमको चाहिँ नि त्यो पसल थाप्दाखेरि अप्नाउनु पर्ने चाहिँ विधिहरू हुन् त्यो कुराको लागि हामी चाहिँ तालिम दिन तयार छौँ तपाईँहरू आइदिन पऱ्यो लेखाको चाहिँ यो कसरी चाहिँ लेखा राख्ने त्यो लेखा राख्ने चाहिँ तौल तरिकाहरू चाहिँ हामीलाई तालिम दिन पऱ्यो भनेर हामीले त्यो भनेका छौँ र चाहिँ वाणिज्य विभागले गरेको व्यवस्था मूल्य सूचीको हकमा मूल्य सूची राख्नका लागि सङ्घले चाहिँ उपलब्ध गराइदिएको छ र चाहिँ आवश्यक पर्ने चाहिँ यो खरिद बिक्री कला तालिम मूल्य सूची बोर्ड त्यसपछिबाट सम्बन्धित निकायमा दर्ता गरिदिने कर तिर्नका लागि सहरीकरण गरिदिने र कुनै बेला चाहिँ नि परिस्थिति आइदियो भन्यो भने उहाँहरूको प्रतिनिधित्व गर्दै सहरीकरण गर्ने काम चाहिँ सङ्घले गरिरहेको छ वर्कर किराना व्यापारी संघ का अध्यक्ष कृष्णमान श्रेष्ठ संगता को प्रश्न एक पटक फेरी ध्वजावाहक विमानी कवाब ताट जीमेल डॉट कम ईमेल व फेसबुक को ओपन ग्रुप सेवा रोटरी मेंवाब पोस्ट कर पचपन्न पैँतालिस छ सय अस्सी र पचपन्न पैँतालिस छ सय पनि फोन गरेर जवाफ टिपाउन सक्नुहुन्छ सही जवाफका लागि नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्नका लागि बुझ्नुपर्ने नियम कानुनहरूबारे समेटिएको पुस्तक यहाँलाई उपहार स्वरूप प्रदान गर्नेछौँ यो सँगै आजलाई भने हामी सेवामा रोटरीको अघि बढौँ स्तम्भको अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको अर्को अङ्क लिएर फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लु डब्लु डब्लु डट फेसबुक डट कम फोवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ